रा सदरमुकाम नजिकै जीव दुर्घटना हुँदा बाह्र घाइते एक तीन महिने बालक पनि उपमहानगरपालिका संरचनाहरूको पुननिर्माणमा चरम भ्रष्टाचार सदरमुकामको एक विद्यालयमा कक्षामा चारजना विद्यालयमा चारजना मात्रै शिक्षक अमरगढी नगरपालिका क्षेत्रमा र यस वर्ष नेपालमा मनसुन एक हप्ता ढिलो शुरू हुने पूर्वी नेपालमा प्रवेश गरेपछि एक हप्ता पछि मात्र सुदूरपश्चिममा मनसुन सक्रिय हुन सक्ने ल स्वास्थ्य कर्मी नानी हामी बच्चा जन्म स्वास्थ्य संस्थामै आएका छौ मेरी बुहारी र हुनेवाला बच्चाको स्वास्थ्यमा कुनै पनि खराबी हुनुहुन्न है हुन्छ आमा हुन्छ तपाईँ चिन्तै नगर्नुहोस् ल भन्दैछ आमा तपाईँ नातिनीको हजुरआमा बन्नुभयो धन्यवाद स्वास्थ्य करे नानी मेरी नातिनीलाई छिट्टै आमाको दुध खुवाउन लगाउनु है <laughs> तपाईँले सही भन्नुभयो आमा बच्चा जन्मेको एक घण्टा भित्रमा आमाको दुध खुवाउनु पर्छ तपाईँ ढुक्क हुनुहोस् तपाईँकी नातिनीलाई हामी आमाको दुध खुवाइहाल्छौ दूध पेलो खोप सराह होने हिशु जन्मने बितीक एक घंटा भित्र जी सक्दो चाड़ो आमा को बाक्लो पह दूध चुसा पर्च शिशु जन्म को एक घंटा भित्र नूध खुआ सरकार कृषि तथा खाद्य सुरक्षा आयोजना स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र प्रभावकारी सूचना का युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोड्लेन को बयानबे दशमलव दुई मेगा हर्च रेट में रेडियो यूनिटी डट कम डट एनपी प्रसारण भईर सांझ छजे यूनिटी खबर में स्वागत ठग्न्ना डेलधुरा सदरमुकाम नजिकै चिमरीकोटमा जीव दुर्घटना भएको छ डडेलधुरा बाग बजारबाट भागेश्वरतर्फ गइरहेको से एक ज एक आठ चार नम्बरको जीव अमरगढ़ी नगरपालिका पाँच बाग बजार बगरकोट रोडको चिम्रीकोटमा दुर्घटना हुँदा बाह्रजना घाइते भएका छन् दुईको अवस्था भनी गम्भीर रहेको उप अस्पताल डडेलधुराले जनाएको छ घाइते हुनेमा एक तीन महिने बालक पनि रहेका छन् घाइते हुने देवल दिव्यपुर का पुष्पराज पाठक रह भागेश्वर का लाल बहादुर भाट देवल का मंजू पंतगरी वीरबहादुर विष्ट गीता भाट बगरकोट का भागेश्वर का मनीज भट्ट रह तीन महीने बालक को नाम खुले सरस्वती भट्ट भागेश्वर इसी साठी वर्ष एक वृद्ध को नाम खुले को अन्य दुईजना को नाम खुल सकता छे नेत्र विक्रमचन्द विप्लव नेतृत्वको माओवादीले भ्रष्टाचारमा संलग्न रहेको भन्दै कैलालीको धनगढ़ी उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टलाई कालो मसु दलेका छन् भट्टले योजना बापत विभिन्न ठेकेदार र उपभोक्ता समितिका अध्यक्षसँग कमिशन बापत पन्ध्र प्रतिशतसम्म रकम माग्ने गरेको पाइएपछि कालो मसो दलिएको सो पार्टीले जनाएको छ उहाँलाई आज बिहान कार्यालयमै गएर कालो दलिएको हो पटक पटक सुध्रिन चेतावनी गराउँदा समेत नसुध्रिएको र भ्रष्टाचार झन बढ़ेकाले चेतावनी स्वरूप कालो दलिएको विप्लव माओवादीको विद्यार्थी भातृ संगठनका नेता वीरेन्द्र विकले जानकारी दिनुभएको छ इन्जिनियर भट्ट सहित उपमहानगरपालिकाका कतिपय कर्मचारीमाथि भ्रष्टाचारको आरोप लाग्दै आएको थियो कतिपय कर्मचारी कार्यालयमा नबस्नेछ कार्यालय समयमै होटलहरूमा भेटिने गरेको सेवाग्राहीको गुनासो गर्दै आएका थिए प्रहरले कालो मसु दल्नमा संलग्नको खोजी गरिरहेको जनाएको छ द्वन्दकालका बेला ध्वस्त भौतिक संरचनाहरूको पुननिर्माणमा चरम भ्रष्टाचार भएको संसदीय समितिको अध्ययनले देखाएको छ व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवाधिकार समितिले द्वन्द प्रभावित रुकुम जुम्ला र छाम जिल्लामा पुननिर्माण गरिएका सार्वजनिक संरचनाहरूको अवलोकनपछि पुननिर्माणमा चरम भ्रष्टाचार भएको प्रतिवेदन तयार पारेको हो समितिको प्रतिवेदनमा गाविस भवन प्रहरी चौकी तथा जिल्ला प्रशासन कार्यालय लगायतका जिल्लास्थित सरकारी कार्यालयको पुननिर्माणमा चरम भ्रष्टाचार भएको भन्दै छानबिन गरेर भ्रष्टाचारमा संलग्नलाई कार्यवाहीका लागि अख्तियार दुर्पाग अनुसन्धान आयोगलाई निर्देशन दिन सुझाव दिइएको छ तत्कालीन माओवादीले दश वर्ष सञ्चालन गरेको जनयुद्धका क्रममा ध्वस्त भएका भौतिक संरचनाहरूको पुननिर्माणमा हालसम्म राज्य कोषको ढुकुटीबाट आठ अर्ब बयासी करोड़ रुपियाँ भन्दा बढी रकम खर्च भइसकेको छ शांति तथा पुननिर्माण मंत्रालय का 741 सात सय एक चालीस वटा गावि को भवन पुन निर्माण में मई अर्ब एघार करो अड़तीस लाख रूपया खर्च डडलरामा अरगी नगरपालिका क्षेत्रमा ठूलो संख्यामा बाल मजदूर कार्यरत रहेको तथ्याङ्क भेटिएको छ नगरपालिकाको एक तथ्याङ्क अनुसार नगरपालिका क्षेत्रमा चौहत्तर जना बाल मजदूर विभिन्न क्षेत्रमा कार्यरत रहेका छन् चालु आर्थिक वर्ष दुई हजार बहत्तर तिहत्तरमा बाह्रजना आदिवासी जनजाति छ जना दलित दुई बालिका अन्य चौपन्न चो नगरी चौहत्तर जना बाल बालिकाहरू यातायात होटल र मोटर ग्यारेजमा श्रमिकको रूपमा काम गरिरहेको नगरपालिकाका सूचना अधिकारी लालबहादुर साउदले जानकारी दिनुभएको छ तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी यातायात क्षेत्रमा कार्यरत रहेको देखिएको उहाँले जानकारी दिनुभयो हाम्रो यस वर्षको डाटा सङ्कलन अनुसार जम्मा चौहत्तर जना र जसमध्ये सबैभन्दा बढी यातायात क्षेत्रतिर बाल बालिकाहरू बालमदुरहरू चौवालिसजना होटलतिर अठाइसजना र मोटर ग्यारीतिर दुईजना त्यो गरेर जम्मा चौहत्तरजना छन् र हामीले यस वर्ष मात्रै नगर क्षेत्रभित्र कतिजना त्यहाँ बाल श्रमिकहरू छन् भनेर डाटा कलेक्सन गरिएको होइन अनि विद्यालयमा जना शिक्षक दलिल रा सदरमुकाम खलंगमा रहेको श्री भ्रिखुटी नमुना प्राथमिक विद्यालयमा केही वर्ष पहिले कोठामा विद्यार्थी अटाउन थिएनन् अहिले तीनै कोठामा एक विद्यालयका शिक्षकको संख्यामा पनि विद्यार्थीहरू छैनन् कक्षा एकमा चारजना मात्र विद्यार्थी छन् पाँच कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा हरेक वर्ष विद्यार्थी सङ्ख्या घट्दै गएर यो वर्ष कक्षा एकमा चारजना मात्र विद्यार्थी भर्ना भएका छन् गत वर्ष 87 जना रहेको विद्यार्थी सङ्ख्या यो शैक्षिक सत्रमा सतहत्तरमा झरेको छ हरेक वर्ष यसरी नै विद्यार्थी सङ्ख्या घटिरहेको छ यसरी सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटेकोमा कसैको चाँसो छैन तर विद्यालयका चारजना शिक्षक शिक्षिका चिन्तामा छन् विद्यार्थी नभएर कुन दिन विद्यालय नै बन्द गर्नुपर्छ उनीहरू चिन्तामा छन् कक्षा कोठा अभावमा दुई कक्षाका विद्यार्थीहरू एकै कोठामा राखेर पठन भइरहेको त हामीले सुन्दै आएका छौं यहाँ चारजना मात्रै शिक्षक र कक्षा एकदेखि पाँचसम्म भए हुनाले कक्षा एक र कक्षा दुईलाई हामीले कमन कक्षा बहुकक्षा शिक्षण गरिरहेका छौँ हाम्रो स्कुललाई अहिले दुई वर्ष लगभग भइसक्यो शिक्षकको दरबन्दी चाहिँ पूर्ति नभए हुनाले हामीले कक्षा एक र कक्षा दुईलाई एउटै कक्षामा राखेर शिक्षण गर्नुपर्ने बाध्यता छ विद्यालय को वरीपरी बोर्डिंग स्कूल स्थापना भाग अभिभावक ने छोराछोरी निजी विद्यालय में पठाएपची विद्यालय को यो अवस्थे हो नजिकमा बोर्डिङ स्कुल भएको हुनाले सरकारी स्कुलमा बच्चाहरूको चाप अहिले घटिरहेछ र आजभन्दा केही वर्ष पहिला यही भिरखुटी नमुना प्राविमै पढ्ने बच्चाहरूको सङ्ख्या चार पाँच सयजना थियो भने अब अहिले आएर नजिकमा बोर्डिङहरू खोलिरहेका छन् त्यो खोलिएको कारणले गर्दाखेरि प्रत्येक साल चाहिँ कम कम भइरहेछ विद्यार्थी सङ्ख्या फोहोर तुलनामा पनि अहिले केही कम छ विद्यार्थी सङ्ख्या मेश्वरी स्कूल खुल अवकाम को नजिक मंटेश्वरी खुलि साथ ही सात, एक कक्षा देखि पांच कक्षा अर्क नया बोर्डिंग स्कूल स्कूल संगसंगे नजीक खुलसीद्याम होने मैं जिल्ला शिक्षा अधिकारी दुर्गाद विष्टले शिक्षकहरूले पठन पाठनमा ध्यान नदिँदा अभिभावकहरूले सो विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको बताएका छन् उनले भने शिक्षक शिक्षिकाहरू घाम ताप्ने गपमा व्यस्त हुने गरेका छन् पठन मतलब गर्दैनन् अनि थाहा पाउँदा पाउँदै अभिभावकले किन विद्यालयमा विद्यार्थी पठाउने तर विद्यालयका शिक्षक शिक्षिकाहरूको शिच्च्या आफ्नै तर्क छ उनीहरू निजी विद्यालयलाई जोड्छन् जिला शिक्षा अधिकारी विष्ट विद्यालय व्यवस्थापन समितिको को निर्णय आए में विद्यालय मर्ज कर सकने वता कञ्चनपुरका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव भएको छ जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार स्वास्थ्य संस्थामा अन्ठाउन्न प्रकारको औषधि आवश्यक पर्ने भए पनि अहिलेसम्म बीस प्रकारका औषधि आपूर्ति हुन सकेको छैन स्वास्थ्य संस्थामा औषधि नभएपछि बिरामीले निजी औषधि पसलबाट चर्को मूल्य तिर्दै औषधि खरिद गर्नु छ वरिष्ठ जनस्वास्थ्य प्रशासक शिवदत्त भट्टले औषधि आपूर्तिमा नाकाबन्दी र भूकम्पको असर अहिलेसम्म हटी नसकेको बताउ जनस्वास्थ्यले विभाग र क्षेत्रीय मेडिकल स्टोरबाट औषधि आपूर्ति गर्दै आएको छ कञ्चनपुरमा तीन प्राथमिक स्वास्थ्य केन्द्रसहित पैंतिस स्वास्थ्य संस्था रहेका छन् ती सबै संस्थाले औषधि अपुग भएको प्रतिवेदन कार्यालयमा पठाएका छनृ बझाङको स्याडी गाविस साथ वित्तड़मा रहेको कालिका बाल ज्योति प्राथमिक विद्यालयको भवन जीर्ण हुँदा पठन पाठनमा समस्या हुने गरेको छ दुई हजार छैसठी सालमा स्थापना भएको उक्त विद्यालयमा हालसम्म भवन निर्माणको कोटा नपर्दा पठन समस्या भएको हो भवन आवश्यक विद्यालयको पहिचान गरी जिल्ला शिक्षा कार्यालयले विद्यालय भवनका कोटा वितरण गर्नुको सट्टा कमिशन र रा राजनीति पहुँचका आधारमा वितरण गर्दा आफ्नो विद्यालयमा हालसम्म भवन निर्माण नपरेको पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बोहराले बताए चौहत्तर छात्र र एकसठी छात्र गरी एक सय पैतिसजना विद्यार्थी भएको उक्त विद्यालयमा टीमले छाएको टहरामा विद्यार्थीहरू अध्ययन गरिरहेका छन् जिल्लाका राजनीतिक दल तथा जिल्ला शिक्षा अधिकारीले भवन कोटा दिने आश्वासन मात्र दिने गरेको तर हालसम्म सामान्य मर्मत पनि विद्यालयलाई सुविधा नदिएको स्थानीय बासिन्दाको गुनासो छ प्राकृतिक प्रकोपका बेला पीड़ितहरूको व्यवस्थापनका लागि जिल्लाका चौधवटा खुल्ला स्थानीय स्थानहरूको पहिचान गरेको छ जिल्ला सदरमुकामको बस पार्क क्षेत्र उच्चमावि धाप उच्चमावि लाली महावी बलाच उच्चमावि हिक्िला विद्यालयका प्रांगणहरू मार्मा क्षेत्रको लट्टीनाथ मन्दिर क्षेत्र लगायतका क्षेत्रहरूलाई प्राकृतिक प्रकोपका बेला खुल्ला क्षेत्र तथा उद्धारका लागि हेलिप्याडको रूपमा प्रयोग गर्ने गरी पहिचान गरेको हो नेपाली सेनाको दुर्गदल गुल्मको हेलिप्याड समेत प्राकृतिक प्रकोपका बेला प्रयोग गर्न सकिने जनाएको छ यस्तै महाकाली तथा चमेलिया नदी किनार लगायतका बाढीको जोखिममा रहेका स्थानहरूमा आपतकालीन बाढ़ी रोकथामका लागि तार लगायतका सामग्री व्यवस्थापन गर्न जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय महाकाली नदी नियन्त्रण आयोजना तथा अभिनगरपालिकालाई अनुरोध गर्ने निर्णय भएको छ वर्षातका बेला महाकाली लोकमार्गलाई नियमित एवं सुचारू राख्नका लागि समितिले ध्यान पुर्याएको छ जसका लागि दुई ठाउँमा पहिरो पछाउन स्काय भेटर तयारी अवस्थामा राख्ने निर्णय पनि भएको छ डडेल जिल्लाबाट ठूलो मात्रामा अल्लोको धागो बाहिरी जिल्ला निर्यात भएको छ जंगलमा त्यत्तिकै खेर गएको अल्लो प्रशोधन गरी जिल्लाका उद्यमी महिलाहरूले पचास क्विन्टल भन्दा बढी धागो निर्यात गरिसकेको जिल्ला लघु उद्यमी समूहसङ्घ डडेलधुराले जनाएको छ आज जिल्ला सदरमुकाममा आयोजित एक अल्लाको धागु बजारीकरण सम्बन्धी कार्यक्रममा यस्तो जानकारी गराइएको हो सन् 2000 हजारदेखि जिल्लामा लागू भएको लघु उद्यम विकास कार्यक्रम अन्तर्गत चार गाविसहरू बगरकोट रूप शीर्ष गाङखेतका महिला उद्यमीहरूले लाखौं आमदानी गरेका छन् ती गाविसका उद्यमीहरूले अल्लोको प्रशोधन गरी धागो बनाएपछि धागो उत्पादनमा सिप सिकाउने तथा मेसिन सहयोग गर्ने जिल्ला लघु उध्यमी समूह संघ दलिद्वारले आफैले खरिद गर्ने गरेको छ तर पछिल्लो समय उत्पादनको प्रचार प्रसारसँगै अल्लोको धागो खरिद गर्नेहरू स्थानीय स्तरमै पुग्ने गरेका छन् यसले गर्दा अल्लो उत्पादनमा लागेका उद्यमीहरूलाई बजारीकरणको कुनै समस्या नभएको लघु उद्यमी समूह संघले जनाएको छ तर उत्पादन धागो मोटो खरीदकर्ता कम रकम दिने दागोला ठिक्क मात्रामा मसिनो बनाउन सकेमा प्रति केजी एक हजार रूपियाँमा बिक्री हुँदै आएको धागो बढ़ीमा बिक्री हुने कार्यक्रममा सहभागी खरिदकर्ताले सुझाव दिएका छन् यस्तै जिल्ला लघु उद्यमी समूह संघको पहलमा जिल्लामा मह ताजा तरकारी पनि उत्पादन भइरहेको छ जिल्ला लघु उद्यमी समूह संघ डलधुवाको आयोजना तथा लघु विकास क्षेत्रीय कार्यक्रम सहयोग कार्यालय धनगढ़ी कैलालीको प्राविधिक तथा आर्थिक सहयोगमा आज अन्तर्क्रिया गोष्ठी सम्पन्न भएको जिल्ला लघु उद्यमी समूहसंघ डलद्रका महेश महराले तपाई युनिटी खबर सुनिरहनु भएको छ हलियाका दश निर्माण हुँदै यस वर्ष नेपालमा मनसून एक हप्ता ढिलो शुरू हुने लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला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 तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगा अर्मा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा रेडियनिटी डट कम डट एनपीबाट युनिटी खबर सुन्दै हुनुहुन्छ भर्खै हामीले प्रस्तुत गरेका थियौँ डडेल श्रदमका नजिकै जीव दुर्घटना हुँदा बाह्रजना घाइते दुईको अवस्था गम्भीर धनगढ़ी उप इन्जिनियर भट्टलाई कालोमोसो दलियो लगायतका समाचार मुक्तलिया पुनस्थापना अन्तर्गत यस आर्थिक वर्षमा दार्चुलामा दश परिवारको घर निर्माण हुँदैछ यस आर्थिक वर्षमा दसवटा घर निर्माणको लागि कोटा आएकोमा दसवटै घर निर्माणको आधा काम सकिएको जिल्ला मालपोत कार्यालय दार्चुलाले जनाएको छ आर्थिक वर्ष दुई हजार सत्तरी एकहतरबाट हरिया कार्यक्रम अन्तर्गत घर निर्माण कार्य शुरू भएको हो आर्थिक वर्ष सत्तरी एकहत्तरमा उन्नाइस घर तथा एकहत्तर बहत्तरमा पाँच घर निर्माण भइसकेका छन् यस आर्थिक वर्षको गरी कुल चौतिस घर निर्माण भएको मुक्त स्थापना समितिका सुपरभाइजर धनबहादुर ओड़ले जानकारी दिनुभएको छ घर निर्माण कार्य क का वर्ग र ग वर्गका हरियाहरूको भएको हो घर निर्माणको लागि यस आर्थिक वर्षमा बजेट समेत बढ़ेर आएको हो नयाँ घर निर्माणको लागि तीन लाख पच्चीस बजेट विनियोजन भएको उहाँले बताउनुभयो यस घर निर्माणको लागि तीन लाख बजेट आउने गरेको थियो यस्तै घ मरमत अन्तर्गत यस आर्थिक वर्षमा बीसवटा निर्माण भएका छन् यसअघि सत्तरी एकहत्तरमा बीसवटा र एकहत्तर बहत्तरमा तेह्रवटा मर्मत भएको थियो बजाङको खिरातास आठमा घाँस काट्न गएकी एक महिलाको भीड़बाट लडेर ज्यान गएको छ सोमबार बेलुका घाँस काट्न सिरातडी आठ कि पैतिस वर्षकी कि, किन्तिरा जोशीको भीरबाट लडेर ज्यान गएको प्रहरी नायब उप नरेन्द्र चन्दले जानकारी दिनुभएको छ उहाँलाई खास काट्ने क्रममा माथिबाट आएको ढुंगाले टाउकोमा लागेर भीरबाट लड़दा घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले संविधान कार्यान्वयन हुन नसके देशमा संवैधानिक संकट निम्तने बताउनु छ अपराध मुद्दा संबंधी कानुन व्यवसाय क्षमता विश को आज धनगढ़ी में आयोजना प्रशिक्षण कार्यक्रम में बोलते यो संविधान जारी कर सहमति करवादी केन्द्र लगाय का रा अबादी लगा दल को एकता नैसम संविधान कार्या में झन चुनौती थपिने और म्लूक झनसट में फस्ने के भनाई सीमन संगे संघीय प्रदेश को नामांकन प्रदेश राजधानी निर्माण राज्य पुनर्संरचना का विषय में दल एक अनिवार्य बेच्न बीच तिक्तता आएका कारण अहिले न्याय क्षेत्रमा समस्या देखिएको बताउनुभयो भैतडीका स्वास्थ्य थप आन्दोलित भएका छन् आइतबार जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीमाथि भएको दुर्व्यवहारको विरोध र दोषीलाई कार्यवाहीको माग गर्दै उनीहरू आन्दोलित भएका हुन् हिजो जिल्ला अस्पतालका सेवा ठप्प पारी आन्दोलनमा उत्रेका स्वास्थ्य आज जिल्लाभरिका अडसठी ओटी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन् जिल्ला स्वास्थ्य प्रमुखमाथि भएको दुर्व्यवहार सुनियोजित भएकाले कार्यस्थलमा काम गर्न असुरक्षा महसुस भएकाले जिल्लाभरिका स्वास्थ्य संस्था बन्द गरिएका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका परिवार नियोजन सुपरभाइजर किशोर अवस्थीले बताउनु भएको छ पछाड़ि रहेको बैतडीको स्वास्थ्य क्षेत्र सुधारका लागि अनवरत क्रियाशील रहेका डाक्टरमाथि दुर्व्यवहार भएकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिन् प्राथमिक स्वास्थ्य केन्द्र पाटन बैतडीका डाक्टर युगल ज्योति नेपालले बताउनु भएको छ आज पनि जिल्लामा रहेका स्वास्थ्य कर्मीहरूले काम गर्ने सुरक्षित वातावरण हुनुपर्ने डाक्टरहरूमाथि कालो मसो योजना बनाउने योजनाकारलाई कार्यवाही हुनुपर्ने लगायतका मागहरू राखी जिल्ला प्रशासन अगाडि धरना दिएका छन् सम्म दोषीमाथि कानूनी कार्यवाही नहुँदासम्म आन्दोलन जारी रहने उहाँले बताउनु भएको छ डाक्टर अवस्थेमाथि भएको घटनाका बारेमा हिजो मात्रै बैतडी पुगेका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले कानून विपरीतका काममा संलग्नलाई कार्यवाही हुने बताउनु भएको छ डाक्टरमाथि दुर्व्यवहार गर्ने तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू भएको उहाँले बताउनु भएको छ जिल्लामा बन्द रहेको स्वास्थ्य सेवा संचालनका लागि पनि पहल प्रमुख जिल्ला अधिकारी चौधरी भएको छ डोटीको गैरागाउँ गाविस तीन माहुरी पकेट क्षेत्र बन्ने भएको छ सा। साना तथा मझौला कृषक आयस्तर स्तर वृद्धि आयोजना अन्तर्गत गत बाँचकोटी कृषक समूहले एसियाली विकास बैंकको आर्थिक सहयोगमा उक्त आयोजना शुरू गर्न लागेको हो मौरी पालनका लागि पकेट क्षेत्र बनाउनका लागि उन्नाइस घर परिवारले गैरा गाउँमा दुई सय नब्बे घरमा मौरी पालन गर्ने भएका छन् उक्त समूहले वार्षिक पाँच दशमलव आठ मेट्रिक टन मह उत्पादन गर्ने लक्ष्य राखेका छन् वार्षिक प्रति घारबाट बीस केजी उत्पादन गर्ने लक्ष्य राखिएको समूहका व्यवस्थापक भरत बहादुर बोहराले बताउनुभयो एसियाली विकास बैंकले पैंसठी अनुदान दिनेछ भने समूहको तर्फबाट पैंतिस योगदान गर्ने बासकोटी कृषक समूहका अध्यक्ष सारूदेवी बोहराले जानकारी दिनुभयो यस वर्ष नेपालमा मनसुन केही ढिलो शुरू हुने भएको छ सा। सामान्यतया दश जूनमा पूर्वी नेपालबाट मनसून प्रवेश गरी केही दिनमा देशभर फैलने गर्दछ तर यस वर्ष नेपालमा मनसून एक हप्ता ढिलो शुरू हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ दक्षिण एसियामा मनसून बंगालको खाड़ी हुँदै उत्तर पूर्वीतिर अगाडि बढ़ने गर्दछ हालसम्मको मौसमी नक्सा तथा भू उपग्रहको चित्रहरूबाट प्राप्त सु सूचनाका आधारमा बंगलादेशको खाटीमा नै मनसुन राम्रोसित विकसित नभएको हुँदा नेपालमा मनसून करिब एक हप्ता ढिलो भित्रिने मौसमविद शान्ति कडेलले रेडियो युनिटलाई जानकारी दिनु दिनुभएको छ इन्डियाको केरलामा सामान्यतया मनसुन आउने भनेको जुन एकमा हो अहिलेसम्म पनि आज जुन सात भइसक्दा पनि इन्डियाको केरलामा चाहिँ मनसुन आइसकेको अवस्था छैन र अझै मनसुन आउनको लागि दुई तिन दिन लाग्छ इन्डियाको केरलामा त्यसले गर्दाखेरि चाहिँ नेपालसम्म पनि मनसुन आउन अलिकति ढिला हुने अनुमान गरिएको छ र हामीले चाहिँ लगभग मनसुनको औसत नेपालमा भित्रिने दिन भनेको जुन दस हो यसपालि चाहिँ लगभग एक हप्ता जति ढिला हुन्छ भनेर अनुमान गरियो साधारणतया पूर्वी नेपालमा मनसून शुरू भएको एक हप्तापछि पश्चिम नेपाल सुदूरपश्चिममा पुग्ने गरेको भए पनि अहिले नै त्यो भन्न नसक्ने बताउनुभयो विशेष त पूर्वी नेपालमा प्रवेश गरिसकेपछि एक हप्ताभित्र नेपालको पश्चिमी क्षेत्रहरूसम्म पनि मनसुन पुग्नुपर्ने हो तर कुनै कुनै विशेष अवस्थाहरूमा चाहिँ मनसुन एक हप्ताभन्दा अलिकति बढी लागेको अवस्था पनि छ र कहिले कहिले चाहिँ मनसुन सुरु भइसकेपछि दुई दिन तिन दिनमै पनि पश्चिमी क्षेत्रहरूसम्म पुगिसकेको अवस्था छ यसपालि चाहिँ पूर्वमा भित्रिसकेको कति दिनपछि पश्चिममा पुग्छ भनेर अहिले नै हामीले आकलन गर्न सक्दैनौँ यद्यपि एक हप्ताभित्र चाहिँ अब पूर्वमा भित्रिसकेपछि कति पश्चिमी क्षेत्रहरूसम्म पुग्छ भनेर अनुमान गरेका छौँ आज ड्र जीप दुर्घटना बाहे अन्न कई सड़क तथा सवारीस घटना सुदूरपश्चिम में नियिक प्रहारी कार्यालय उ रात आये पैरो का कारण दाचुला तिंकर सड़क अवरूद्व ब्रह्मदेव गावि को राताकाठा में पैहरो जा सड़क अवरूद्व ट्रैक खोलि क्षेत्र में सड़क अवृद्ध हाँ आओज जाओत पूर्ण रूप में ठप्पिला मदन सीह बी बाटो पूरे ढुंगाली भर कारण खच्च ट्रैक्टर संचालन होना सकते स्थानीय समेत आवाजात में समस्या निर्माणाधीन दार्चुला तिंकर सड़क को सड़क खन्ने काम ब्रह्मदेव गावीस भाई अघि बढ़ेको छ लामो समयपछि ट्रयाक खुलेपछि स्थानीयलाई खड़ मार्फत ढुवानीमा सजिलो भएको बेला पैह्रोले सड़क अवरूद्ध गरेको हो मंगलबार बेलुकीसम्म पनि सड़क खुलाउनतर्फ कसैले चाँसो नदेखाएको धारी सहयोगी कृष्णबहादुर बमले बताउनु भएको छ सड़क अवरूद्ध हुँदा स्थानीयलाई दिनभर आवजातमै समस्या भएको छ रासमी पूर्व अनुमान साधारणतया आज राती देशको पूर्वी र पश्चिमी क्षेत्र तथा मध्यक्षेत्रको पहाड़ी भेकहरूमा मौसमी बदली हुनेछ भने बाकी भागहरूमा आंशिक बदली हुनुका साथै पूर्वी र पश्चिमी क्षेत्रका थोरै ठाउँहरूमा र मध्यक्षेत्रका एक दुई स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो युनिटी सकिने लागेको एक जीव धनगढी उपपालिका इन्जिनियर भट्टलाई कालोमोसो दलियो द्वन्दकालका बेला ध्वस्त भौतिक संरचनाहरूको पुनर्निर्माण चरम भ्रष्टाचार डडलधुरा सदरमुकामको एक विद्यालयमा कक्षामा अभाव र यस वर्ष नेपालमा मनसून एक हप्ता ढिलो शुरू हुने पूर्वी नेपालमा प्रवेश गरेपछिको एक हप्तापछि मात्र सुदूरपश्चिममा मनसून सक्रिय हुन सक्ने समासार प्रति सहयोगी पढ़ना चाह कार्यक्रम सुन सकने साथ ही सामजिक सजा जोड़ने